नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच समयगाडसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट इनपी मार्फत संसारभरकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरलाले आफू निर्वाचित भएर छाडेको चितवन क्षेत्र नम्बर चारमा आफ्नो पार्टीका उम्मेद्वार रामकृष्ण घिमरेलाई जिताउन अपिल गर्नुभएको छ उपचारका लागि अमेरिका जान अघि जारी गर्नुभएको आफूलाई अत्याधिक मत दिएर विजय गराएकोमा क्षेत्र नम्बर चारका मतदाताहरूमा कृतज्ञता ज्ञापन गरिएको छ अपिलमा चितवनवासीका सामु आफूले जाहेर गरेका प्रतिबद्धताहरू पुरा गर्न निरन्तर लागिरहने उल्लेख छ अपिलमा भनिएको छ निर्वाचन सम्बन्धी आचार संहिता र मेरो स्वास्थ्यका कारण यहाँहरू समक्ष आफै उपस्थित भई सबै कुराहरू गर्ने अवसर मिलेन यहाँहरूको मत पाएर प्रधानमन्त्री भइरहँदा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कार्य व्यस्तताका कारण निरन्तर उपस्थित भएर समस्याहरू बुझ्न समस्या समाधान गर्न निर्वाचनका क्रममा गरिएका प्रतिबद्धताअनुसारका कामहरू समयमै सम्पन्न गर्न आफ्ना पार्टीका तर्फबाट रामकृष्ण घिमिरेलाई उम्मेद्वार बनाएको बताउँदै अपिलमा भनिएको छ घिमिरे निर्वाचित भएमा मैले चितवनवासी प्रति गरेका प्रतिबद्धताहरू पुरा गर्न थप सहयोग मिल्नेछ सभापति कोइर्लाले आफू चितवन क्षेत्र मा जान नसकेपछि वरिष्ठ नेता शेरबहादुर देवा उपसभापति रामचन्द्र पौडे लगायत लगायतका केन्द्रीय सदस्यहरू र नेपाली कङ्ग्रेस चितवनका सभापति टेक प्रसाद गुरुङलाई आफूले पाएको भन्दा बढी मत पाउने गरी चुनाव जित्नका लागि प्रचारमा जुट्न आग्रह गर्नुभएको थियो कोइर्लाको आग्रहपछि उपसभापति पौडेल हिजोदेखि चितवनमा हुनुहुन्छ भने देव भोलि चितवन आउँदै हुनुहुन्छ सभापति कोइर्लाले दोस्रो संविधानसभा निर्वाचनमा चितवन क्षेत्रमा चारबाट दोब्बर मत ल्याइ विजय हुनुभएको थियो नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चितवनको क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ पार्टी सभापति सुशील कोइरालालाई दोब्बर बढीले विजय गराएको भन्दै यस क्षेत्रलाई नमुना क्षेत्र बनाउन कङ्ग्रेस लाग्ने बताउनु भयो देशकै मध्य भागमा अन्य चौरात्तर जिल्लाका बासिन्दाको सङ्गम थलो रहेको भन्दै उहाँले यस क्षेत्रलाई नमुना क्षेत्र बनाइने बताउनु नेपाली कङ्ग्रेस भरतपुर नगरपालिका नम्बर तेह्रले आज आनन्दपुर चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै बजेट रकमान्तर गरेर चितवनमा बढी पारेको भनेर सभापति कोइरालालाई एकातिर घेराबन्दी गर्ने र अर्कोतर्फ जितेर के गर्यो भनेर प्रश्न गर्ने कम्युनिस्टको कस्तो रवैया हो भन्दै आक्रोश पोख्नुभयो सभापति कोइरालाकै निर्देशनमा झन्डै एक अरब बजेटका योजना चितवन क्षेत्र नम्बर चारमा पर्नु यस क्षेत्रका बासिन्दाका लागि गर्वको कुरा रहेको उहाँको भनाइ थियो उपसभापति पौडेले रामकृष्ण घिमिरे व्यक्ति नभएर कङ्ग्रेसको उम्मेद्वार रहेको भन्दै घिमिरेका एजेन्डा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो कार्यक्रममा उम्मेद्वार घिमिरेले जनताका समस्या समाधानका लागि आफू कहिले पसी नपर्ने बताउनुभयो नेकपा एमालेका युबा नेता तथा पूर्व ऊर्जा मन्त्री गोकर्ण विष्टले यसपटक कुनै पनि हालतमा संविधान आउने दावी गर्नुभएको छ चितवन क्षेत्र नम्बर चारमा असार आठ गति हुन लागेको संविधान सभा उपनिर्वाचनको चुनावी सभालाई शरदपुरमा आज सम्बोधन गर्दै विष्टले नेकपा एमाले संविधान निर्माणमा कसैसँग सम्झौता नगर्ने बताउनु उहाँले संविधान निर्माणसँगै देश समृद्धिको बाटोतर्फ लाग्ने बताउनु नेता विष्टले एमालेको आसन महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने पनि बताउनु हां पार्टी भित्र देखी को गुटबंदी महादिवेशन संगे अंत्य होने दावी कर उहाँले चितवन क्षेत्र नम्बर चारमा पार्वती रावलको जित सुनिश्चित रहेको भन्दै विजयी उत्सवका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो विष्टले चितवन क्षेत्र नम्बर चार कुनै दल विशेषको पेवा नरहेको भन्दै जनताले उपयुक्त उम्मेद्वार छनौट गर्ने बताउनु पार्वती रावल विजय भए जिम्मेवार मन्त्री बनाउने समेत उहाँको भनाइ थियो रावल जस्तो क्षमतावान महिला उम्मेद्वार अन्य दलमा नरहेकाले एमालेको पक्षमा माहौल देखिएको उहाँको बुझाइ थियो यस्तै सही चुनावी सभालाई सम्बोधन गर्दै अन्य राज्य पूर्व केन्द्रीय अध्यक्ष रामकुमारी झाँक्रेले अझै पनि राज्यका निर्णायक तहमा महिलाको प्रतिनिधित्व हुन नसकेको बताउनुभयो महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएसम्म समाज परिवर्तन नहुने उहाँको तर्क थियो उहाँले चितवन क्षेत्र नम्बर चारमा यसपटक महिला उम्मेद्वार पार्वती रावललाई विजय गराएर जनताले न्याय गर्नुपर्ने बताउनुभयो नेपाल सरकारका गृह सचिव सूर्य सिलवालले निर्वाचनको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सुरक्षा निकालाई निर्देशन दिनुभएको छ असार आठ गते चितवन क्षेत्र नम्बर चारमा हुने संविधान सभा सदस्य उपनिर्वाचनको तयारीका विषयमा जानकारी लिन चितवन आउनुभएका सचिव सिलवालले मातका कर्मचारीहरूलाई यस्तो निर्देशन दिनुभएको हो निर्वाचनको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राख्दै स्वक्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन आवश्यक रहेको भन्दै उहाँले आजका दिनदेखि सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि निर्देशन दिनुभयो चितवन क्षेत्र नम्बर चारको निरीक्षणपछि सचिव सिलवालले यस्तो निर्देशन दिनुभएको हो चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले चितवनको सुरक्षा अवस्थाको बारेमा जानकारी गराउँदै निर्वाचनको सुरक्षाको लागि आफू तयारी अवस्थामा रहेको जानकारी दिनुभयो क्षेत्रीय <स्था> रक्त संचार कार्यालय भरतपुरमा रगतको अभाव कायमै छ चितवन मेडिकल सिटीको रूपमा विकसित हुँदै जाँदा माग अनुसारको पूर्ति हुन नसक्दा रगतको अभाव कायमै रहेको रक्त कार्यालयले जनाएको छ चितवनमा अस्पतालको सङ्ख्या बढी हुँदा बिरामीको चापमा वृद्धि भएकाले माग अनुसारको पूर्ति हुन नसक्दा रगतको अभाव रहेको क्षेत्रीय रक्त सञ्चार कार्यालय भरतपुरका वरिष्ठ अधिकृत रमेशकान्त पौडेले बताउनुभयो चितवनमा दुईवटा ठुला मेडिकल कलेज भरतपुर सरकारी अस्पताल एउटा क्यान्सर अस्पताल लगायत दर्जनौ अन्य अस्पताल छन् जनतामा रक्तदान गर्नुपर्छ भन्ने चेतनामा वृद्धि भएको छ पौडेलले भन्नुभयो चितवनमा थेक्ने भन्दा बढी अस्पताल बेड्छ त्यसले समस्या भएको छ पौडेलका अनुसार चितवनमा दैनिक एक सय पचास पाउन्ड रगतको माग रहेको र मागअनुसार पूर्ति गर्न सकिएको छैन चित्वनमा दुई ठुला मेडिकल कलेजमा विभिन्न नौ दश जिल्लाबाट उपचारका लागि बिरामीहरू आउने गरेका छन् भने अस्पताल क्यान्सर अस्पतालमा देशभरबाट बिरामी आउने गर्दछन् देशभरका बिरामी उपचारको लागि चितवन आउने गरे तापनि अन्य जिल्लाबाट रगत आपूर्ति भएको छैन चितवनवासीको साथले रगतको अभावलाई पूर्ति गरिरहेको कार्यालयका वरिष्ठ अधिकृत पौडेलको भनाइ छ पछिल्लो समय विश्वकप फुटबल र संविधान सभा उपनिर्वाचनमा सबैको ध्यान केन्द्रित भएकाले रक्तदाताको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ चितवन क्षेत्र नम्बर चारमा हुने उपनिर्वाचन र विश्वकप फुटबलमा युवाहरू केन्द्रित छन् पौडेलले भन्नुभयो बढी धपेडी र आराम नहुँदा रक्तदाताको संख्यामा कमी आएको छ चितवन क्षेत्र नम्बर चारमा असर आठ गते उपनिर्वाचन हुँदैछ भने ब्राजिलमा विश्वकप फुटबल जारी छ चितवनसहित देशभर रगतको अभाव भइरहँदा रक्त सञ्चारका लागि सञ्चालन र व्यवस्थापन गर्न लगाएर राज्य पञ्चिएको का कार्यालयका वरिष्ठ अधिकृत पौडेलले बताउनु सामाजिक कार्यमा लगाउने काम राज्यको भएको भन्दै उहाँले आफरले पुलको काम मात्र गरेको बताउनुभयो रगतको अभाव नदिन राज्यले जनचेतना फैलाउनेदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ रगतको अभाव हुन नदिन रक्त संचार केन्द्रले पनि रणनीति ल्याउने सोच बनाएको छ पौडेलले भन्नुभयो यसमा प्रमुख दायित्व राज्यको हो राज्यले ठोस नीति ल्याउनुपर्छ रगत सधैँ आवश्यक पर्ने हुँदा कक्षा नौ र दसको पाठ्यक्रममै रक्तदान सम्बन्धी विषयवस्तु समावेश गर्दा यसले पनि केही सहयोग मिल्ने पौडेलको दावी छ रक्त सञ्चार कार्यालय भरतपुरले पछिल्लो समय बिरामीका आफन्तहरूबाटै रगत सङ्कलन गर्दै आए तापनि उनीहरूमा पूर्ण चेतना नहुँदा रक्तदान गर्ने संस्कृतिको विकास हुन नसकेको पौडेल बताउनुहुन्छ चितवनका लागि उपचारको लागि अस्पताल आउने गरेका आफ्नै आमा बाबालाई रगत दिन उनीहरूकै छोराछोरीले आनाकानी गर्ने गरेको उहाँको भनाइ छ रगतको अभाव भएको थाहा हुँदाहुँदै पनि आफ्नै अभिभावकलाई रगत दिन छोराछोरी आनाकानी गर्छन् पौडेले भन्नुभयो रगत दिनु भनेर हामीले परामर्श गरिदिनु पर्दा विडम्बनाको कुरो हो चितवनसहित नेपालगञ्ज पोखरा र विराटनगरमा गरी नेपालमा चारवटा रक्त कार्यालय छ तिनवटा रक्त केन्द्रमा जम्मा हुने रगत चितुवनको केन्द्र चितवन केन्द्र एउटैले जम्मा गर्ने गर्दछ <स्था> रत्नगर उद्योग वाणिज्य सङ्घको आगामी तिन वर्षका लागि भावी रणनीति र तिन वर्षै कार्यजना तयार गर्न कार्यशाला गोष्ठी आयोजनाको तयारी भइरहेको र उक्त गोष्ठीको पूर्व तयारीको रूपमा विभिन्न क्षेत्र एवं समितिहरूसँग सुझाव सङ्कलन गर्ने क्रममा आज चौराका व्यवसायीहरूसँग गोष्ठी संपन्न भाग संघ का अध्यक्ष ज्ञानबहादुरश्रवाल के अध्यक्षता ररिष्ठ उपाध्यक्ष एवं कार्यशाला गोष्ठी तैयारी समिति संयोजक अनिल कृष्ण श्रेष्ठ का संयोजक में संपन्न जना व्यवसाय सहभागी थे सौरा क्षेत्र का संघ संस्थागत समस्या व्यावसायिक समस्या सामजिक समस्या का संदर्भ रिपकलाप सविष्ट खाका तैयार करोष्ठी सौराह का क्षेत्रीय होटल संग रेस्टुरे बार एसोसिएशन सौरा पर्यटन ूह संघ का कार्यसमिति को सहभागिता रखे थी कार्यसमित सदस्य नीरज श्रेष्ठ ने श्रोत व्यक्ति को भूमि का निर्वाह कर रत्नगर नगरपालिका अन्तर्गत वडा नम्बर बाह्रमा सञ्चालित साक्षरता कक्षाको आज अवलोकन गरिएको छ स्वास्थ्य तथा वातावरण विकास नेपालले संयोजन गरेको कक्षाको आज अवलोकन गरिएको हो वडा नम्बर बाह्रमा चौधवटा कक्षामा तिन सयजना सहभागी रहेको कार्यक्रम संयोजक प्रदीप अधिकारीले जानकारी दिनुभयो जिल्ला शिक्षा कार्यालयले भदौको पहिलो हप्ता जिल्लालाई साक्षर घोषणा गर्ने तयारी गरेको छ अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ चितवनको क्षेत्र नम्बर चारलाई विकासको नमुना क्षेत्र बनाउने कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलको प्रतिबद्धताप्रति तपाईँको विचार के छ एम मतदाता तान्ने मेसो बी प्रधानमन्त्री निर्वाचित भएकाले होला पनि र सी कुरा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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोना बिरगञ्ज सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन विषय काठमाडौँ मुगलिन दमली पोखरा नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्सठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी सिधोङ जिल्लाको भोलिको अधिकतम तापक्रम त्रिचालिस से से ताप डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहान र बेलुका पानी पर्न सक्ने र दिउँसो घाम लाग्न सक्ने महाशाखाको भनाइ छ मौसमी रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अन्द्रोस छ मौसम सम्बन्धी जानकारीसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनु भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छपन्न पाँच इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो अर्पण न्युज एट जिमेल सबैका लागि सधैँका लागि रेडियो अर्पण इन्टरनेट अनलाइनमा डब्लु मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको पनि स्थानीय समाचार सकियो ध्रुवराजना लाग